ऋषि धमलाको साथमा नेपाल बाणी नेटवर्क मार्फत देशैभरि बिहान छत्तिस बजे श्रोताओ मूलुक में संविधान सभा को निर्वाचन को जिस दलह माहौल सृजना करातावरण निर्माण कर दल अजल होन तरचन क्षेत्र निर्धारण में दलर को बीच में तीव्र विवाद भेजो भे बैठक में दल का नेता दलिन प्रस्तुत कर यो अवस्थामा संविधान सभाको निर्वाचन गराउनको लागि क्षेत्र निर्धारणमा पनि दलहरूको बिचमा देखिएको विवाद मतभेदलाई कसरी समाधान गर्न सकिन्छ अहिलेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनावमा भाग नलिने र चुनाव बिथुल्नको लागि उसले एउटा नयाँ रणनीति तय गरेको छ भने सरकार बजेट बनाउनको लागि गृह जुटेको छ र आउने बजेट काम चलाउ मात्र हुने विश्लेषण गर्न थाल्यो निर्वाचन आयोग चुनाव करा सक्षम छमुख आयुक्त नीलक्रेती उद्घोष कर मंत्री परद अध्यक्ष जसरी होदि मैं चुनाव कराने सको चुनाव करा सकते उद्घोष कर दलहर को बीच में विवाद छूप में तरपनी एकीकृत एक माओवादी पार्टी भाक्टर बाबूराम भट्टाई ने राजिनामा दी सके पैदा भो परिस्थिति को विश्लेषण होना थाली सकता रिजो पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटा रिपोर्टर्स क्लब नेपाल बोलि सैठक पच्चीस डाक्टर बाबूराम भट्टाई तैयारी पद में आने मधेसी दलहरू अब के गर्छन् अहिलेको अवस्थामा अथवा मधेसमा के एजेन्डा लिएर जान्छन् अथवा मधेसी दलहरूको बिचमा एकता हुन्छ कि हुँदैन हाम्रो बिचमा यतिखेर सिधा सम्पर्कमा मारिसिधा मलाई साथमा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो हुनुहुन्छ राजेन्द्रजी यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु निर्वाचन क्षेत्र निर्धारण आयोगमा पनि तपाईँहरूको बिचमा छ नि यो मतभेद देखियो नि किनभेद निर्वाचन किनभने विगतको संविधान सभाको निर्वाचन को लागि जुन सिद्धान्तको आधारमा निर्वाचन क्षेत्र पुनारण गरिएको थियो सोही सिद्धान्तलाई अहिले पनि अपनाउनु पर्ने हो त्यसैले कुनै व्यक्तिको कुनै पार्टीको केही छुट्टै मत भए पनि विगतको संविधान सभामा गरिएको सिद्धान्त पालन गरिएको सिद्धान्त गरिएको व्यवस्थालाई सबैले मान्नुपर्छ तर पनि काङ्ग्रेसले भनेर त्यो काङ्ग्रेस किन पाउँदैन जुन सिद्धान्त हामीले एकचोटि मानिसकेको त्यो पनि आन्दोलनको आन्दोलनबाट सिद्धान्त आएको विगतको दोस्रो मधेस आन्दोलनबाट त्यो सिद्धान्त लागू भइसकेपछि र सो संविधान सभा को निर्वाचनको क्रममा त्यो सिद्धान्त लागू भएको थियो आन्दोलन पछि त्यसैले दोस्रो संविधान सभाको निर्वाचन हुन लागेको बिचमा अर्को के अरे यो मतगणना भएको छ के भन्छ जनसङ्ख्या जनगणना भएको छ त्यसले त्यो सिद्धान्तलाई मान्न कुनै पनि हालतमा मान्नु पर्छ प्रतिनिधि सभा हुँदाका समयमा छ नि दुई सय पाँच क्षेत्रलाई संविधान सभा निर्वाचन हुँदा थपिएका पैतिस क्षेत्रभित्र भन्ने कुरा त्यही सिद्धान्तमा पहिले पनि थियो त्यही सिद्धान्तभित्र बसेर अहिले पनि गर्न सकिन्छ केही अप्ठ्यारो छैन नमिल्ने के कुरा छ जुन सिद्धान्तको आधारमा विगतमा भएको थियो सिद्धान्त मूल सिद्धान्त के थियो भने मधेस प्रति जुन विभेद थियो उसले जनसङ्ख्याको आधारमा प्रतित्व पाइरहेको थिएन इसको विगत में ठूल आंदोलन भो तों तो दर्जनों मधेश प्राप्त गरे करे शहीदर भौता सब पक्षस सात पार्टी रओवादी आठ पार्टी ने समझौता गो आंदोलनसंग रनसंख्या को आधार में मधेश आयो भने तपाईँ त्यसलाई स्वागत गर्नु समर्थन गर्नु सिद्धान्त विपरीत मान्य कुरै हुँदैन नि तर पनि दलहरूको सबैको बिचमा सहमति हुन पर्यो नेवार नेवार किन सिद्धान्त जुन सिद्धान्त हो नि सबै मिलेर कसैको हत्या गर्न मिल्दैन के किन मिल्दैन तपाईँहरूले चाहिँ अहिलेको स्थितिमा छ नि मधेसको कुरा तराईको कुरा गरिरहनु भएको छ नि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु, गर्नु पर्यो भन्ने तपाईँको भनाइ होइन जनसङ्ख्याको आधारमा गर्नुपर्छ त्यो हुन सकेन भने त्यही गर्नुपर्छ त्यो किन हुन सक्दैन नहुने सवालै उठ्दैन गरेन भनेको होला जनताको होला जनसङ्ख्याको आधारमा जनसङ्ख्यालाई आधार जुन बनाइएको जुन सिद्धान्त लागू गरिएको त्यो सिद्धान्तलाई उल्टाउन मिल्दैन त्यो सिद्धान्तको आधारमा अहिले पनि सिद्धान्तको आधारमा गर्न मिल्छ र त्यही सिद्धान्तको भित्र बसेर जुन यहाँले भन्नुभयो मिल्दैन ठिकै छ त्यही व्यवस्था गरिएको छ तर पनि तपाईँको अहिलेको अवस्थामा तपाईँहरूले तराईको बिस जिल्लालाई छ नि पचास पचास भन्दा बढी सिट छुट्याउनु पर्ने माग गर्नु भएको छ नि यो माग थोरै गरिएको यो त्यही सिद्धान्तको आधारमा त दुई सय चालिस पाएको सोह्र सिट थियो नि त अन्य दलले त निर्वाचन क्षेत्र निर्धारण आयोग छ नि जनसङ्ख्या ले मात्र नहुने भन्दै अस्वीकार गरेका छन् नि होइन त्यही सिद्धान्त कहिले पनि थियो निर्वाचन आयोग को हुन्छ जो नियम कानुन संविधान बिप्री जाने निर्वाचन आयो, या कोही पार्टी या कोही नेता कसरी हुन्छ पहिले त कानुन बनाउनु पऱ्यो सिद्धान्त बनाउनु पर्यो त्यो अनुसारको काम निर्वाचन आयोगले आफ्नै मनले काम गर्न पाउँछ भनेपछि तपाईँले हुँदैन जुन सिद्धान्त थियो नि त्यो सिद्धान्त निर्वाचन आयोगले पालना गर्नुपर्छ न, हो भने पहिले संविधान परिवर्तन गर्नुपर्छ जटिलता आउँछ नि राजेन्द्रजी जुन व्यवस्था छ धेरै अप्ठ्यारोहरू छ तपाईँको आयोगलाई पनि काम गर्नलाई मेरो कुरा सुन्नु संविधानमा जुन व्यवस्था छ संविधानको कुरा गरिरहनु भएको छ नेपालमा आज तपाईँहरू छ सरकार बनाउनु आज कुन चाहिँ दल यो राष्ट्र के अन्तरिम संविधान अनुसार चलेको छ र संविधानजी संविधानको मात्रै कुरा गरेर हुन्छ हुन्छ व्यावहारिक चाहियो आखिर एक इन्ची पनि हुने है बाधा फुकाको नाममा कतिपटक संविधान संशोधन गर्नुहुन्छ यो बाइबल कुरान गीता महाभारत होइन संविधान संविधान भनेको परिवर्तन होने को जनता को प्रति चार दल का शीर्ष नेता है संविधान जी खेल संशोधन होना सकने भाई चार पक्ष संसद को संविधान सभा को पत्नीमूलक संस्थाहरू नै बढी भन्दा बढी के अरे जनमतलाई होल्ड गरेको हो। थियो तैले संविधान सभा नभएको बेला संसद नभएको बेला एउटा एउटा प्रक्रिया त एउटा एउटा आधार त बनाउनु पर्छ त्यो आधारमा मात्रै बनाइएको त्यो चार पक्ष मात्रै हो यो सबै मुलुकको सबै तोक हामीले पनि थाहा छ भनेको मात्रै मान्नुपर्ने होइन तपाईँहरूले भनेको मान्नु जुन, जुन कुरामा योभन्दा पहिले हामी सबै मिलेर सहमति गरेको हो यो साना ठुला सबै मिलेर सहमति गरेको हो आज नेपाल कम्युनिस्ट पार्टी माओवादीले तपाईँलाई चुनौती दिइसके पोखराबाट राजेन्द्र महतोजी चुनाव बिथोल्ने अब तपाईँहरूको कुरा नमान्ने भनेर बिथोल्न पाउँदैन चुनाव कसैले बिथोल्न पाउँदैन चुनाव बहिष्कार कसैले गर्न पाउँछ मन भाग किरणको राजनीति प्रतिवेदन तपाईँले पढ्नु भएको होला आफ्नो माओवादी जति बेला बन्दुकै उठाएको थियो त्यति बेला राज्यसँग नियम कानुन संविधानसँग विद्रोह गरेर त उठाएकै थियो नि त त बैद्यले आज नियम कानुन संविधान मान्दैन लोकतन्त्रलाई मान्दैन म त बिथोल दिन्छु चु, चुनावै हुन दिँदैन उहाँले त्यो कुरा भन्न स भन् भन्न सक्नुहुन्छ विगत अहिले पनि त्यो कुरा भन्न सक्नुहुन्छ त्यसैले अब त्यो त अब अब लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले संवैधानिक भित्र बसेर आफ्नो कुरा राख्न पाउँछ विरोध पनि गर्न पाउँछ तर बा, बा, के पाउँदैन हुँदैन यदि यो सिद्धान्तलाई मान्ने हो भने यो मुलुकमा कहिले पनि चुनाव हुँदैन र आज वैद्यले बिथोल्ने कुरा गरेन हुँदैन भने भोलि अर्कोले बिथोल्छु भनेर भन्छ त्यो पनि हुँदैन तेस्रो दिन अरूले पनि भन्छ त्यसो पटक कहिले पनि निर्वाचन हुँदैन हुँदैन के कसैले राजेन्द्रजी अहिलेको अवस्थामा संविधान सभाको निर्वाचनमा सबै दलहरूको बिचमा सहमति हुनुपर्छ सबै दलको बिचमा सहमति हुनुपर्छ त्यो कुरा जायज हो सबै दल चुनावमा सहभागी हुनुपर्छ तर कुनै दलले निर्वाचन निर्वाचन नै नहुने गरी सहमति खोज्यो भने कसरी सहमति हुन्छ नेपाल कम्युनिस्ट पार्टी माओवादीका सचिव नेत्र विक्रम चन्दले सैने योजना सम्बन्धी प्रतिवेदन पेश गरेका छन् आफ्नो पार्टीमा प्रतिवेदन पेश गर्न पाउँदैन गर्न आफ्नो पार्टी कसरी चलाउँछु त्यो उहाँले पार्टीभित्र त भन्न पाउँछ नि त पार्टीभित्र अब भन्न पाउँछ ठिकै छ आफ्नो पार्टीभित्र रहिराख्नु भएको छ अब मुख्य कुरा मैले के भने माने? यो, यो बिथोल्ने जुन कुरा हो नि यो सके, सके कुरा ने, मा, मा, लाखौ नेपाली जनताले यो कार्यक्रम सुनिरहेका छन् सुन्नुहोस् त माइ जस्तो मिडियाले पनि अलिक राम्रोसँग प्रश्न गर्दाखेरि राम्रोसँग गरेर राम्रो होला मेरो प्रश्नको जवाब दिनु मेरो प्रति प्रश्न के हो भने वैदीले यो निर्वाचन मन्सिरमा हुनु हुँदैन किन हुनु हुँदैन भने यो निर्वाचन गराउनु बनिएको छैधानिक छैन संविधान बाधाड काउ फुकाउ गरेर संवैधानिक बनाएको सरकार बाध्य बनाएको सरकार न हो तपाईँले असंवैधानिक निर्णय गर्नुभयो नि त त्यतिखेर ए तपाईँ पुरा प्रश्नको जवाब नसुनिकन तपाईँ अर्को प्रश्न गर्नुहोस् के तर पनि नेपाली ने ने जनताको ने प्रश्न ने हो यो मेरो कुरा सुन्नुहोस् यो सरकार बाध्यात्मक अवस्था बनाएको सारा दुनियाँले थाहा था। छ दलहरूको बिचमा वैज्यले राखेको जुन प्रस्ताव हो नि दलहरू बैदि नसकेको हो नि त वैध नसकेको भए किन बैजीले बनाउनु पर्दैन वैद्य कसैको नाउँमा ना असफल भएकोैले ना। यो नसकेको मतलब वैजीले पनि नसकेको कसैले पनि यो पाुकको दलहरूले स्वार्थको लागि व्यक्तिगत स्वार्थ भनौँ वा निषेधको राजनीतिको कारणले गर्दाखेरि राजनीतिक दलभित्र कसैलाई कसैको नाउँमा सहमति गर्न सकेर बाध्यात्मक अवस्था निर्वाचन प्रयोजनको लागि मात्रै बनाइएको सरकारलाई हटाउने कुरा गर्दाखेरि निर्वाचनलाई के अरे सार्नु हो निर्वाचन हुन न दिनु हो के राजेन्द्रजी तपाईँहरू छैन निर्वाचन चाहनुहुन्छ मन्सी चारमा त कुनै पनि वैदीले बहिष्कार गर्छु बिथोल्छु भनेकै आधारमा निर्वाचन नहुने भने कहिले पनि निर्वाचन हुँदैन जहिले पनि कुनै न कुनै पक्ष आएर भन्छ म बिथोल्छु र त्यो आधारमा चाहिँ जहिले पनि कहिले पनि निर्वाचन हुन सक्दैन मुलुकमा र जनताले खोजेको परिवर्तन यो संविधान जुन संविधान सभाबाट पाउने संविधान नेपाली जनताले जाँदा जाँदै कुमारले भन्नुभएको छ एक मधेस एक प्रदेश असम्भव छ नेपाली राजनीति भन्नुभएको छ त जनताले असम्भव भनेपछि राजनीति दलले जब भन्न मिल्दैन एक प्रदेशको कुरा विगतमा भएको तर त्यही मधेसबाट अर्को प्रदेशको पनि त कुरा आएको छ नि थर्वड प्रदेशको माग आएको छ अनि थर्वड प्रदेशको माग आएपछि थर्वड मधेस सबै एकै ठाउँमा मिलेपछि नै एक प्रदेश हुन्छ मिलेन uh -huh. भने कसरी एक प्रदेश हुन्छ त्यो अवस्थामा बिचमा एकता हुन लागेको पार्टीगत रूपमा त्यो अवस्थामा दुई प्रदेशको कल्पना त मधेसले अहिले नै गरिसक्यो त्यसैले एक प्रदेश नहोला भने सहज अनुमान गर्नु राजेन्द्रजी मधेसमा छ नि मधेस दलहरूको एकता हुन्छ चुनावमा चुनावमा हामी एक भएर चुनावमा जाने प्रयास गर्छौँ हाम्रो कुनै दलसँग एकता हुन्छ कुनै दलसँग मोर्चाबन्दी हुन्छ हामी कुनै न कुनै रूपले एकता गर्ने प्रयास गर्छौँ कुन चाहिँ दलसँग मिलेर जाने पछौँ विभिन्न दलहरूसँग एकताको प्रयास भइरहेछ एकीकरणको प्रयास भइरहेछ मोर्चाबन्दीको प्रयास भइरहेछ त्यसैले प्रथम चरणमा एकताको प्रयास हुन्छ महन्त ठाकुरसँग एकताको प्रयास भएको तपाईँको पार्टी पार्टीसँग यहाँ हाम्रा सहयोगी सुचिन्तक बुद्धिजीवी नागरिक समाजले हामीलाई विभिन्न पार्टीलाई भरिरहेको छ मिल्नुहोस् एकता गर्नुहोस् एकीकरण गर्नुहोस् मोर्चाबन्दी गर्नुहोस् ती ती लेभेलबाट ती व्यक्तित्वहरूबाट त्यस्ता प्रयासहरू भइरहेको छ दलीय हिसाबले औपचारिक रूपले दल रूप दलभित्रमा दल त्यस्तो काम अहिले सुरु भइसकेको छैन तर मिलाउनेहरू हाम्रा नागरिक समाजका व्यक्तिहरू इन्टेलेक्चुअलहरूले त्यसको लागि प्रयास गरिराख्नु भएको छ हामीलाई भनिराख्नु भएको छ सही पार्टीलाई भनिराख्नु भएको छ एकीकरण गर्नुहोस् मोर्चाबन्दी गर्नुहोस् भनेर भनेको छ र उहाँहरूले प्रयास गरिराख्नु भएको छ दलहरूले औपचारिक रूपमा त्यसमा प्रवेश गरिसकेको छैन थ्याङ्क्यु सो मच राजेन्द्र महतोजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद म हुन्थे सद्भाग अध्यक्ष राजेन्द्र महतो आदरणीय श्रोताहरू दलहरूको बिचमा चुनावको लागि रणनीति बनाउनको लागि सबै व्यस्त भएका छन् अहिलेको अवस्थामा संविधान सभाको निर्वाचनको विकल्प छैन संविधान सभा निर्वाचनमा एमालेको तयारी कस्तो छ काङ्ग्रेसको तयारी कस्तो छ मधेसी मोर्चाको तयारी कस्तो छ अथवा भनियो भने यी तयारी कस्तो छ दलका नेताहरू चुनावको माहौल सिर्जना गर्नको लागि देशव्यापी रूपमा जान थालेको का कार्यकर्ता को बीच में आपको दृष्टिकोण राख्ञन तरपनाव में कम्युनिस्ट पार्टी माओवादी भाग नलिने वाले भाग तरप आज ने राजनीति में गिर्जा प्रसाद कोईराला हम बीच में हो जन्मदिन हो असार अठारह गते साजनी का शीर्ष व्यक्तित्व गिरजा प्रसाद कोईराला हमी समझन पड़ वहां एवं दूरदर्शी नेता होते यात्रा को शांति प्रक्रिया में लोकतांत्रिक आंदोलन में गिर्जा प्रसाद कोईराला भूमिक कारण खेल्नुभएको महत्त्वपूर्ण भूमिका योगदानको चौतर्फी रूपमा प्रशंसा भएको छ साँच्चैका गिरिजाप्रसाद कोइराला एउटा रा दूरदर्शी राजनेता हुनुहुन्थ्यो उहाँको जन्मदिन अहिले नेपालीहरूले पनि मनाउनु पर्छ किनभने कोइराला नहुँदा विराटनगर सुनसान छ कोइराला निवास विराटनगरका राणु हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला साँच्चै कि हाम्रो बिचमा यतिखेर हुन्छ नेपाली कङ्ग्रेसका नेता डक्टर नारायण खर्कायन खड्काजी के छ के छ अहिले नेपाली काङ्ग्रेसलाई चुनाव लागेको लाग चुनाव अब चुनाव लाग्दैछ तपाईँहरू चुनावको लागि भित्री रूपमा तयार हुनु छ भित्री रूपमा अब नेपाली कङ्ग्रेस जस्तो पार्टी तपाईँलाई थाहा था। छ कि यसको लागि जित्र हारभन्दा निर्वाचन जनतामा जाने जनतालाई ईश्वर मानेर हिँड्ने पाली निर्वाचन एउटा प्रक्रिया हो पद्धति हो यसले लोकतन्त्रलाई संस्थागत गर्छ जनताको हात बलियो पार्छ राष्ट्रियता बलियो बनाउँछ त्यसैले निर्वाचन अब फेरि संविधान नबनिराखेको अवस्थामा अर्को संविधान सभा मार्फत जनताले यो बिचमा चार पाँच वर्षको दौरानमा जनता लागेका मुद्दाहरू जनताहरूको माध्यमबाट जनताको आवाजबाट सम्बोधन हुनुपर्छ भन्ने एउटा चाहिँ एउटा आवाज बोकेर हिँडेको पार्टी भएकोले हामी निर्वाचन हाम्रो लागि एउटा पद्धति प्रक्रिया तर पनि निर्वाचनको लागि दलहरूको बिचमा सहमति हुनु पर्यो नि नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई चुनावमा ल्याउनु पर्यो नि तपाईँ उसको अब वार्ता छबल था भन्दा पनि अब मैले सुन्दा आएको छु पोखरामा उसको केन्द्रीय समितिको बैठकमा अब भागै नलिने बहिष्कार गर्ने भनेर जसरी हुन्छ चुनाव बिथोल्ने चुनावी रणनीतिलाई दलहरूको यो यसरी अब निर्वाचनै अब जनता को क्या करने मुखे में जन जन विद्रोह संविधान जनक जनवर्गीय अब जनता जनशब्द बोकरा जनता में अब विगत अब तथा कति जनयुद्ध में लाठी बंदूक बम सारा प्रयोग जनताक विरुद्ध में तस्तो पार्टी अब जनता में जान करो जनता अब ये जनता मेरे नेपाल कम्युनिस्ट पार्टी माओवादीले उठान गरेको मुद्दाहरूलाई किन संशोधन गर्न सक्नु भएन किन सम्बोधन गर्न सक्नु भएन जब नेकपा माओवादीका मित्रहरूलाई मैले व्यक्तिगत रूपमा भेट्दाखेरि कार्यक्रममा पनि मैले भनेको छु तपाईँहरू राष्ट्रियताको मुद्दा उठाउने भनेदेखि यसरी टायर बहिष्कार गरेर निर्वाचनलाई भाँजेर यो राष्ट्रियताको मुद्दामा बलियो हुँदैन राष्ट्रियताको मुद्दामा छकुल गरौँ राष्ट्रियताको मुद्दामा राष्ट्रिय एकता कायम गरौँ सबै दलहरूको बिचमा सहमति गरौँ अनि जनतामा जाने भन्ने कुरालाई सरकारको विकल्प कुरा भएको छ नि त खिल्लाको नेतृत्व सरकारले चुनाव गराउन सक्दैन भन्ने माओवादीको निष्कर्ष छ किनभनेदेखि अब यो कता कताबाट ल्याएको आयाती सरकार के के भन्ने सुने मैले अब यसरी अब पुरा पाहाड र देशै उसमा लाने हो भनेदेखि त अब अब उहाँहरूलाई अब देश र जनताप्रतिको उहाँको आफ्नो खालको परिवार छ जिम्मेवारीको तर अब जनतामा जाने जनतामै छ चिह्न गरौँ उहाँहरूका मुद्दा चाहिँ भाषण गर्नुहोस् जनतालाई कन्भिन्स गर्नुहोस् जनताबाट मत हाल्नु लाउनुहोस् विजय हुनुहोस् अनि संविधान बनाउनुहोस् आफ्नो इच्छाको अब त्यो प्रक्रिया चाहिँ नजाने अनि अब सरकार हट्नु पर्यो अनि यो एघार बुझेर पच्चिस बुझ्दै सबै छ्यात्नु पर्यो नयाँ यो एउटा कति बेला हाम्रो पोखराबाट काठमाडौँसम्मको हुन्छ सबै मान्छे ल्याउने कुन कुन मान्छे राख्ने त गोलमेजमा अनि गोलमेजमा उठेका मुद्दाहरू कसरी सम्बोधन गर्ने के गोलमेजर्स नेपालको कार्यक्रम गोलमेज सभा हुन सक्छ भनेर अब विजय कुमार गच्छेदार अब उनको आपको पार्टी आपज हो तो उनके भर मेरे भाई कि अब गोलमेज भाला कड़ा पार्टी का कैसे राखने को को राखने, अने का अने कत्रो क गोल मेज टोरीको गोल्डमेच हुने हो कि अब यस्तो खालको यो अमूर्त कुरा हुन्छ क्या ऋषिजी तपाईँको माध्यमबाट म साथीहरूको भावनालाई सम्मान गर्छु तर व्यावहारिक पनि हुनु पर्यो उहाँहरू अब गोलमेज भनेर कुनै एउटा टाइमको राउन्ड टेबल गोल भनेको छ अब कतिजनाको अवस्थामा नेपाली कङ्ग्रेसले माओवादीले उठाएको मुद्दाहरू छ नि हजुर एघार बुधे खारेजी पच्चिस बुधे बाहत होइन अब हाम्रो भनेको एघार बुधेमा उहाँको केही छन् त्यसलाई बाह्र बुधे बनाउन सकिन्छ पच्चिस बुधेमा उहाँहरूको केही छत्ताप छ भने त्यसलाई छब्बिस बनाउँ तर अगाडि बढौँ अब एघार बुँदै पच्चिस बुँदै त्यहाँदेखि फेरि चाहिँ अब त्यहाँ रेग्मिसकेर हटाएर अनि फेरि कामबाटै सुरु गर्ने घरलाई बनाउने यो सबै अनि अनि उहाँहरूलाई डर लागिरहेछ बाहिरी हस्तक्षेपको त्यो शून्य त थाहा भने बाहिरी हस्तक्षेप भर्छ कि पर्दैन कसरी त्यसलाई रोक्नु चाहिँ मुलुकको अस्थिरतामा गयो शून्यतामा गयो भने त्यसैले व्यावहारिक भएर सोचौँ भन्ने हाम्रो भनायो हामी व्यावहारिक भएर अगाडि आउनुहोस् नेपाली कङ्ग्रेस मङ्सी चारकै पक्षमा छ संविधान सभाको निर्वाचन एकदम एकदम एक हामी चाहिँ मङ्सि चारमा निर्वाचन होस् अब जनतामा जाने कुरालाई पनि अब चाहिँ होइन जानु बहिष्कार गर्नुपर्छ अब यो अहिले सरकार भनेको अब रेग्मी सरकारकै पनि उनीहरू आफ्नो पार्टी पनि छैनन् उनीहरू चुनाव पनि लडिरहेका छैनन् अब उनीहरूले निर्वाचन हामी चाहिँ एउटा निष्पक्ष धादुले रहित स्वतन्त्र निर्वाचन गर्छौँ भनेर बसेको एउटा सरकार छ यद्यपि यो राम्रो विकल्प होइन यो म पनि मान्छु यो उत्तम विकल्प पनि होइन यो खराब मध्येको कम खराबवाला एउटा विकल्प हामीले छान्नु पऱ्यो अब तर अहिले सरकार चाहिँ चुनाउलाई भनेर अगाडि बढेको छ अब रेग्मी आफै चुनाव लड्ने या रेग्मीजीका मन्त्रीहरू उनीहरू आफै चुनाउ लड्ने आफ्नो पार्टी खोल्यादेखि एउटा कुरा हुन्छ उनीहरू चुनाउ र अनि जो जसको बहुमत छ उसलाई जिम्मा लगाउने र आफू चाहिँ फेरि आफ्नो आफ्नो घर फर्किने भन्ने हिसाबमा हिँडेको यो व्यक्तिहरूलाई अहिले फेरि हट तिमहरू भनेर फेरि कसलाई ल्याउने अनि कसरी ल्याउने खडका सबैलाई चुनाव लागेको छ संविधान सभाको निर्वाचन हुनै पर्छ होइन अब हाम्रो अहिले यतिखेर सम्पर्कमा उपाध्यक्ष सिपी गजलजी हुनुहुन्छ त्यसैले गर्दाखेरि हुन्थ्यो नेपाली कङ्ग्रेसका नेता डाक्टर खड्का म केही समयको विश्राम पार्टी माओवादीका उपाध्यक्ष श्री पञ्चकन्या सामुदायिक उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना एसएलसी परीक्षा दुई हजार उनसत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै कक्षा एघार र बाह्रका वार्षिक परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस पञ्चकन्या सामुदायिक उच्च माध्यमिक विद्यालय रत्नगर तिर जय सुविधा सम्पन्न साइन्स ल्याबहरू व्यवस्थित लाइब्रेरी अर्ग्यानिक क्यान्टिन हरियाली युक्त प्राकृतिक वातावरण र चितवन जिल्लाकै दक्षि र अनुभवी शिक्षकहरूका साथमा शैक्षिक सत्र दुई हजार सत्तरी लागि विज्ञान व्यवस्थापन र शिक्षा संकायमा भर्ना खुलेको सहर गराउँदछौ त्यसैले समयमा नै आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित विद्यार्थी एवं अभिभावक वर्गमा अनुरोध गर्दछौ भर्ना फर्म वितरण भइरहेको जानकारी गराउँदछौ भर्ना अवधि असार दस गतिदेखि सोह्र गतिसम्म कक्षा सञ्चालन असार सत्र गतिबाट प्राचार्य एवं पञ्चकन्या सामुदायिक उच्च माध्यमिक विद्यालय परिवार फोन शून्य छपन्न पाँच साठी सात एसएलसी उत्तीर्ण करी प्राविधिक शिक्षा अध्ययन इक नया भर्ना का सूचना शिक्षा अध्ययन करने इच्छुक कृषि तर्फ आई एस एजी इंजीनियरिंग तर्फ इलेक्ट्रिकल ओभरसिट्रोनिक कम्प्यूटर ओभरसिस्थ्य तर्फ लैब टेक्निशियन हेल्थ एसिस्टेन्ट रर्स स्वास्थ्य तर्फ ल्याब टेक्निशियन हेल्थ एसिस्टेन्ट रर्स का साथ ही अठारह अनमी, पंद्रह महीने सीएमए ल्याब असिस्टेन्ट भेटनरी जेटीए रापी अर्थात समेत भर्ना आवेदन खुलाशीघ्र प्रवेश परीक्षा आवेदन फार्म भरना सूचित करवेश परीक्षा तैयारी कक्षा समेत संचालन करेत जानकारी कराइन फार्म भरने अंतिम मिथि दुई श्रावण चार गति समय प्रवेश परीक्षा टी एस एल हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तह को लगी 11 एघारह बारह गते पुन एसएलसी मौका परीक्षा देश विद्या सकने संग। थप जानकारी का लागी, नेपाल पॉलिटेक्निक इंस्टिच्यूट भरतपुर चितवन फोन शून्य छप्पन्न पांच चौबीस एक सै एकसठी पाँच चौबीस नोटिस बोन नंबर सोलह मोबाइल नंबर अंठानब्बे पाँच को के यतिखेर ताजा कुराकानी गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीका उपाध्यक्ष बनाएकै हो सुन हामीले जुन मागहरू राखेका थियौँ निर्वाचनलाई राम्रोसँग सम्पन्न गर्नको निम्ति र वास्तविक संविधान सभाको निर्वाचन गराउनको निम्ति जो माग अघि सारेका थियौँ त्योप्रति चाहिँ अब कुनै सकारात्मक दृष्टिकोण चाहिँ देखिएन तपाईँहरू चुनाव बिथोल्ने चुनाव हुन नदिने रणनीतिमा हुन्छ होइन त्यस चाहिँ अब हाम्रो अगाडि चाहिँ कसरी बहिष्कार जनताको बिचमा जानको लागि दलहरू तयार भइसके गइसके अनि तपाईँहरू एक्लै एक्लिने बस्ने होइन ती दलहरू चार पाँचवटा दल तयार भएर के गर्ने र आम जनताका के चाहिँ माग पुरा भएका छन् जनताले के आशा गर्ने ठाउँ छ र तिनीहरूलाई फेरि चुनावमा भोट दिनको निम्ति जनतामा उत्साह हुने जनताको के माग पुरा भएर यो विगत छ वर्षमा तपाईँहरूको केन्द्रीय समितिको बैठकमा मत विभाजित भयो भने भन्छ नि के के भएको होइन त्यस्तो केही पनि छैन यो त हाम्रो यो माग पुरा भयो भने हामी चुनावमा जान सकिन्छ त्यसबारे सोच्न सकिन्छ यो माग पुरा भएन भनेदेखि चाहिँ हामी चुनावमा भाग लिँदैनौँ भन्ने त अहिले होइन योभन्दा अगाडिकै केन्द्रीय समितिको निर्णय भइसकेको कुरा हो नि अहिलेको केन्द्रीय समितिको बैठकको ताजा निर्णय चाहिँ के हो त उसमा त्यो चाहिँ त्यही हो अब हामीले अब हाम्रो मागहरू पुरा हुन्छ कि भनेर हामीले सङ्घर्षको कार्यक्रम शान्तिपूर्ण आन्दोलनको कार्यक्रम पनि गऱ्यौँ धेरै प्रयास गऱ्यौँ तर त्यो हुन सकेन किनभने त्यो प्रायोजित थियो हुनेवाला पनि थिएन त्यस चाहिँ त्यो भएन नभइसकेपछि अब हामीले बहिष्कार गर्नुपर्छ भन्ने नै अहिलेको चाहिँ केन्द्रीय समितिको सम्पूर्ण कमेडहरूको राय चाहिँ यसलाई बहिष्कार गरेर जानुपर्छ भन्ने हो हामीले बहिष्कार गर्नुको अर्थ चाहिँ यो हो कि सक्रिय बहिष्कार हुन्छ किष्कार हुन्छ हामी जुन नीति लिन्छौँ त्यो सक्रिय रूपले लागू गर्ने नीति लिन्छौँ त्यो नीति लिने अनि त्यहाँबाट त्यसलाई छोडिदिने भन्ने हुँदैन हाम्रो संविधान सभाको चुनाव हुनै अहिले सरकारले सेना परिचालन गरेर सुरक्षा निकाय सबै परिचालन गरेर चुनाव गरायो भने खै अस्ति कार्यक्रममा मैले त्यो कुराहरू उठाएको थिएँ रिपोर्टर्स क्लबको कार्यक्रममा अहिले प्रतिक्रियाहरू चाहिँ सेना परिचालन हुँदैन भन्ने प्रतिक्रिया आयो भन्ने कुरा पनि थाहा पाइयो र नेपाली सेनाको निर्माण चाहिँ निर्वाचनमा भाग नलिनेलाई दमन गर्न त्यो नेपाली सेनाको गठन पनि भएको होइन र सेना प्रयोग गरेर चुनाव गराउँछु भनेर कसैले नसोचे पनि हुन्छ अहिलेको अवस्थामा छ नि तपाईँले टक्रावतिरै जानुभयो नि किन होइन हामी गएको होइन नि यो त यो चार दलको सिन्डिकेट जो चाहिँ विदेशीहरूको इसारामा चलिरहेको छ ती त्यो न गएको हो विदेशीले तिमीहरू टक्राउमा जानुपर्छ अब अरु तिमीहरूको उपाय छैन भनेर यिनीहरू टक्राउतिर गएको न हो तपाईँहरू द्वन्दमा जान थाल्नुभयो यो द्वन्द्वले त मुलुकलाई झन् फेरि तपाईँको अप्ठ्यारोतिर लाला नि त होइन र हामीमा गएकै होइन नि हामी त अस्तित्व सङ्कटमा पार्ला नि सिपिजी शान्तिपूर्ण तरिकाले निर्वाचन गराउँ र वास्तवमा यो संविधान दिने खालको चाहिँ संविधान सभाको निर्वाचन गराउँ नयाँ जनताको संविधान बनाएर देशलाई विकासको बाटोमा अगाडि बढाउँ समृद्ध नेपाल बनाऊ भनेर नै हामीले चाहेको थियौँ तर त्यो त हुन दिएन नि उनीहरूले त तर अहिलेको स्थितिमा चुनावको विकल्प खोज्न नहुने हो तपाईँहरूले होइन किन हुँदै भएन त अरू अरू विकल्प त भइहाल्छ नि यो एउटा भ्रम चाहिँ नेपालमा के छ भने यो संविधान सभादेखि बाहेक संविधान बन्नै सक्दैन भन्ने खालको जो मान्छेमा परेको छ त्यो त होइन संसारका धेरै जसो तपाईँले त्यत्रो बलिदानी पूर्वक सङ्घर्ष गर्नुभयो जनविद्रोह गर्नुभयो जनयुद्ध गर्नुभयो संविधान सभाको निर्वाचनको लागि संविधान सभाबाट संविधान निर्माण गर्नको लागि अहिले नै तपाईँहरू संविधान सभाको विपक्षमा उभिनु भयो नि त सिपीजी हो त्यो त के गर्ने त अब संविधान सभा नै अर्काले कब्जा गरिदिउँ त्यो जनताको र रा राष्ट्रको विरुद्धमा प्रयोग भइसकेपछि त अब त्यसैलाई पक्रेर बस्ने कुरा त भएन त्यो हतियार अर्कैले प्रयोग गर्न थालिसक्यो अब त्यो राष्ट्र र जनताको विरुद्धमा त्यो प्रयोग भइसकेपछि सो त अब हामी त्यसको विरुद्धमा उभिने कुरा भइहाल्छ के सन्देश लिएर आउनुहुन्छ तपाईँहरू अब हामी त त्यही सन्देश लिएर आउँछौँ आम नेपाली जनतालाई हामीले के आह्वान गर्छौँ भने यो निर्वाचन ढोका हो यो चाहिँ आ, यो जनतालाई राष्ट्रलाई चाहिँ एउटा धो जनतालाई धोका दिनको निम्ति ल्याइएको एउटा नौटङ्की हो यो राष्ट्रघाती छ यसको चरित्र यो चाहिँ निरङ्कुशता छ चा, बादी छ र यसले जनजीविका समस्यालाई झन्झै गम्भीर बनाउँछ त्यस कारण यो निर्वाचनलाई बहिष्कार गर्दै हामी नयाँ विकल्पतिर अगाडि बढ्नु पऱ्यो भन्ने सन्देश हामी लिएर आउँछौँ थ्याङ्क्यु सो मच सिपीजी हामीलाई समय दिनमा यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद उहाँ हुन्छ नेपाल कम्युनिस्ट पार्टी माओवादीका उपाध्यक्ष सिपी गजुल आदारी श्रोताहरू हामीले बजेटको बारेमा कुराकानी गर्ने भनेर भनेका थियौँ कर्मचारीहरूले हिजो अर्थमन्त्रीलाई भेटेर तलब बढाउने कुरा गर्नु भएको छ हामीले नेपाल कर्मचारी युनियनका अध्यक्ष सुबोध देवकोटासँग कुराकानी गर्ने भनेर भनेका थियौँ भोलि बिहान हामी उहाँसँग कुराकानी गर्नेछौँ कर्मचारीहरूको मागको बारेमा साँच्चिकै अर्थमन्त्री र कर्मचारीको बिचमा के कुरा भयो भन्ने बारेमा हामी भोलि कुराकानी गर्नेछौ आजलाई